गरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादी ज्यासलबाट ल्याएको नि कम बाठी मेरी बुड़ी, बुड़ी कसको? <laughs> हजुर पनि त्यो पनि भनिराख्नु पर्छ र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 स्वागत गर्न चाहन्छु रुप्लो पाँचमा अर्पण समर्पणको अर्को एउटा बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर तपाईँकै सम्झना तपाईँकै सन्देश तपाईँकै घरपरिवारसम्म पनि आउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ शून्य र शून्य छपन्न लागि खुल्ला छ राज्यको अर्पण समर्पणको श्रृङ्खलासँग अनुपसन्चाँदी पसलले सहकारी गरेको छ तपाईँले चाहिँ गरगहना बनाउँदै हुनुहुन्छ आकर्षक डिजाइनका सुन चाँदीका गरगहना बनाउने ठाउँको खोजीमा तपाईँ हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुपर्छ अनुपसन्चादी पसललाई जुन चाहिँ नयाँ रोड पर्सामा रहेको छ फोन नम्बर शून्य छप्पन्न छ र यति बेला पनि अर्पण समर्पण श्रृंखलामा कोही साथी गर्छु हजुरलाई त्यो बाहेक है ल ठिक छ अब त्योभन्दा अरू बाहेक है खाजा भयो कि मेरो त भइसक्यो तिन बजेसम्म त तपाईँसँग बोल्नुपर्छ तपाईँहरूसँग कुराकानी गर्नुपर्छ अनि बोल्नको लागि खाएर धरो भएर आउनु परेन त अनि आज अर्पण समर्पण मार्फत सुनिताले सम्झिने चाहिँ जी, जी। नमस्कार सुनिताउनु भएको थियो यति बेला कुमरोजबाट श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटोको लागि खुला छ कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार आफै भनिदिनु सरोजी हो अलिकति बढी नै छ कि एकदम सम्झिन्छु क्या मैले अनि सरोजी है हिज अस्ति अलिक बढी नै गर्नुभएको थियो अहिले चाहिँ बरु हल्का हल्का अलिक शीतल हुन थाल्यो कि अनि आज अरू पनि समर्पण सम्झिनु अनि सम्पूर्ण मेरो साथीहरू भन्नुपर्दा सरोजी यति बेला सक्दै अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटाबाट तपाईँको लागि कोही साथी आउने दर्फमा हुनुहुन्छ घर परिवारको हाल खबर के छ तपाईँको घर परिवारको है मेरो कामना छ अनि गणेशजी मेरो आफन्तहरू जो जो हुनुहुन्छ उहाँहरूको लागि अनि फोन लाइनमा आउने सबै साथीहरूको लागि र यहाँ न्यु टाउने सप्लासको साथीहरू आउनु भएको छ उहाँहरू सबैको लागि अनि त्यसपछि लगारी प्लस क्यामेरामा सम्झिँदै गर्नुहोला समय रहेसम्म है त नमस्कार, नमस्कार। गणेशजी हुनुहुँदै यति बेला डल्लाकोटी पोल्टिफर्मबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा सुमधुर आवाज तपाईँको माझमा राख्छौँ आजको अर्पण समर्पणको श्रृङ्खलामा नेपाली आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहेका गीत सङ्गीत तपाईँको माझमा राख्नेछु र यति बेला तपाईँको लागि राख्छु एउटा निकै नै रमाइलो खालको गीत तपाईँलाई निकै नै मनपर्छ शिवपरियालले आवाज दिनु दिनुभएको छ अर्पण समर्पणको व्यवसायमा तपाईँको लागि हजुर एउटा मान्छे दिनसुरे बहाली हुने ठाउँमा के भन्नु र कराहरू भनौँ न हजुर एउटा मान्छे दिल चुरेर फरार भनेकै नै मिठो आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खला सुन्दै हुनुहोस् तपाईँ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नैपर्ने रेडियो अझ भनौँ तपाईँको मनको रेडियो रेडियो अर्पण एक सय र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन सुनिराख्नु भएको छ राज्यको अर्पण समर्पणकी अनुप अनुपसञाधी पसलले सहकार्य गरेको छ तपाईँलाई ग्रहदशा राशिअनुसारका रत्नहरू त्यस्तै गरी आकर्षक डिजाइनका सञ्चार दिका गरी गहनाहरू त्यो पनि अलिकति सुफद मूल्यमा खरिद बिक्री गर्नु परेको छ भने चाहिँ तपाईँले सधैँ होला अनुप सञ्चार दिवसलाई साथै त्यहाँबाट कम्प्युटर प्रणालीद्वारा नाप्तुर पनि गरिन्छ सञ्चार दिका गरी गहनाहरू एकपटक अवश्य सम्झिनुहोला अनुप सन्चार दिवसलाई जुन नयाँ रोड पर्सामा रहेको छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न यति बेला भने अर्पण समर्पणलामा पड़ पड़ के यो पहिलो हो यो पहिलो यो अनि इन्द्रमा ललितपुर छोडेर चाहिँ चितौनसम्म आइपुग्नु भएको छ जागिरको सिलसिलामा हुनुहुन्छ पक्कै पनि है त्यस्तै लाग्यो नि त मलाई अनि आफ्नो घरभन्दा अलिकति टाढा बसेपछि कि त पढाइ कि त जागिर त्यो दुइटामा एउटा त भइहाल्छ नि होइन र जे गरेर हुँदैन दिन पक्कै पनि आउँछ है अनि आज इन्द्र महाजीले कसलाई हो मैले सम्झिनु पर्दा त दिदी सबभन्दा पहिला मेरो ललितपुरमा रहनुहुने मेरो बुवा मम्मी अनि त्यसपछि दिदी भाइ अनि त्यसपछि उता ललितपुरमै उतै ललितपुरमै रहनुहुने सुन्दरमान थिङ हिरामान स्याङथान अनि जिरामान स्याङथान विश्व लामा अनि अर्को सोमबहादुर स्याङ टाङ अनि त्यसपछि यहाँ यता चितवनतिरै रहनुहुने घमन्दा राणा मगर त्यसपछि अर्को सरोज लामा मलाई इन्द्रामान लामा भनेर पिन्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु दिदी हुन्छ इन्द्रमानजी फेरि फेरि पनि आउँदै गर्नुहोला है त हवस् दिदी धन्यवाद नमस्कार इन्द्रमानजी हुनुहुन्थ्यो यति बेला जुटपानीबाट आउनुभएको थियो हजुर अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ है भन्नुभएको छ भेष्णजीले म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कामाटी को बोल्दै हुनुहुन्छ अनुजी आवाज कता हराएको छ उतै पर्सातिरै हरायो नि त के भयो र अनुजीलाई सन्जय त हुनुहुन्छ नि है सन्चै त हुनुहुन्छ नि बुझ्नु भएन कुशल मङ्गल त हुनुहुन्छ होला नि है ल ठिक छ अनि खाजा भइसक्यो कि अनि आज सम्झिनु चाहिँ कसलाई एयरपोर्ट समर्पण मार्फत अनुले ल अहिले भने विमस्कार हुनुहुन्थ्यो यति बेला वर्षादेखि आउनु भएको थियो र समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्ला छ र यति भने फेरि पनि हामी अर्पण समर्पणको श्रृङ्खलामा एउटा सुमधुर आवाज तपाईँको लागि राख्छौँ छना थूला जस तो मेरो जी घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारीबाट ल्याएको नि त्यो पनि भनिराख्नु पर्छ र हामी कहाँ ग्रह दशा अनुसारका रत्नहरू सुनसादीका गरी सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा फोन शून्य मोबाइल अन्ठानब्बे चार अनुप लामी छाने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 कृषिको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ त्यति बेला अर्पण समर्पणको श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगामा राजाको अर्पण समर्पणको श्रृङ्खलासँग अनुप सुनसादी पसलले सहकारी गरेको छ यदि तपाईँलाई सुनसादीका गराइएको छ आकर्षक डिजाइनका सुनजातिका गरगहनाहरू बनाउने ठाउँको खोजीमा तपाईँ हुनुहुन्छ ग्रहदशा त्यसै गरी राशिअनुसारका रत्नहरू कम्प्युटर प्रणालीद्वारा नाप्दुर गर्ने ठाउँको खोजीमा हुनुहुन्छ तपाईँ भने तपाईँले सम्झिनुहोला अनुप सुन्चाति पसललाई जोडेको छ फोन नम्बर शून्य छप्पन्न छ बयानब्बे दुई सय उनासे मोबाइल नम्बर अन्ठानब्बे रहेको छ हुनुहुन्छ अनुप लामिछाने र यति बेला भने अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको सा छ तपाईँ पनि आउनु आफ्नो आफन्तलाई सम्झना सन्देशहरू समर्पण गर्नु परेको छ भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मैले गेस्ट गर्ने अनि गेस गरेर बिग्रियो भने केही हुन्छ कि हुँदैन कारबाही हुन्छ कि केही भनेर डर लाग्यो गेस गरिहाल्दा पनि फेरि मैले पनि नचिना त छैन तै पनि भनिदिनुहोस् न त्यामिरेबाट राधा अनि राधाजी खाजा भइसक्यो कि भएको छैन के खानु भयो तावा, खाने बेलामा सम्झिनुपर्छ भन्ने थाहा छैन सम्झिनु भएन नि अनि राधाजी आज अर्पण समरपुरमा आउनु भएको छ कता सम्झिन मन लाग्यो यहाँलाई ल हुन्छ अहिले भने विधा हुन्छ है त राधाजी हुनुहुन्थ्यो यति बेला ज्यामिरीबाट आउनु भएको थियो हेर तपाईँ पनि आफन्तबाट अलिकति टाढा हुनुहुन्छ घर परिवारबाट अलिकति टाढा हुनुहुन्छ अथवा तपाईँको आफन्त तपाईँदेखि टाढा हुनुहुन्छ यदि त्यस्तो छ सम्झना सन्देश आफन्तसम्म पुर्याउन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य सपन्न पाँच त्रिसठी बत्तिस साथी नमस्कार नमस्कार को हो के शून्य छे बाटो रेडियो ठिक छ रेडियो सुन्नुहोस् हामीलाई माया गर्नु समय रहेछ भने फोन पनि गर्दै गर्नुहोस् त्यो भएन भने सुनेर सधैँभरि साथ सा दिनुहोला है अनि आज अर्पण समर्पण मार्फत सम्झिने का कसलाई अनि जो जसले गर्दासमा बस्नुहुने मिठु आमालाई हजुर अनि मलाई सहभागितामस्कार राधेजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउँदै गर्नुहोस् अनुप सुनसादी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु यदि तपाईँलाई सुनसादीका गरगहनाहरू चाहिएको छ अझ भनौँ आकर्षक डिजाइनको सुनचादीका गरगहना तपाईँलाई चाहिएको छ भने तपाईँले सधैँ सम्झिनुपर्छ अनुप सुनचाँदी जुन नयाँ रोड पोर्सामा रहेको छ र यति बेलाको साथी आइसक्नु भएको छ आफ्नो आफन्त पढ्दै गर्नुहुँदो पुर्याउने लक्ष्य छ मेरो स्वदेश तथा विदेशमा हुनुहुने सम्पूर्ण नेपाली दाजुभाइहरूलाई मलाई शिवर ढुङ्गा नचिन्नु सम्पूर्णको लागि र मेरो साथी मेरो एकदम मिल्ने साथी रामहरी छाने नारायण अप्सरा अञ्चना हुन्छ आउँदै होला अहिले पनि बिदा हुन्छ नमस्कार नमस्कार शिवजी आँछा आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँको लागि एउटा सुमधुर आवाज फेरि पनि हामी राख्ने बनायो प्रिय यो दिल हरिएर पाएको निकै नै समिसक्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खला सँगै छौँ हामी र तपाईँको सूचना तपाईँको आफन्तसम्म पनि पुराइराखेका छौँ र आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब पनि कार्यक्रमबाट बिदा माग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण जुन चुके गुनाबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु राजा फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति निकै नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो सुनिताजी हुनुहुन्थ्यो त्यस्तै गरी सरोलजी आउनुभएको थियो गणेशजी आउनुभएको थियो इन्द्रमानजी हुनुहुन्थ्यो त्यस्तै गरी राधाजी आउनुभएको थियो अनि राधे स्यामलुङ भन्नुभएको थियो उहाँ आउनुभएको थियो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र सम्म प्रविधि कक्षमा रहेर मलाई साथ दिनु भएको थियो प्राविधिक मित्र विष्णुले विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण पन समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसारी ल्याएको नि त्यो पनि भनिराख्नु पर्छ र हो हामी कहाँ ग्रह दशा राशिसारका रत्नहरू सुनसादीका गरी सुपथ बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने ग्रह सहर जानकारी गराउँदछौँ सम्पर्क अनुप सुन्सादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य छपन्न छ बयानब्बे दुई सय उनासय मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी अनुप लामी छाने के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि भोर तथा अफिस आवश्यक पर्ने विभिन्न साइज तथा मोडल का झाल ढोका साथ बैंक तथा कायारेगर की आल्मोनियम का विशेषता घाट भास्तो रंगरोगन कर पर्ने सफा करना सजिलो घाम पानी खिया नलागने न पसांगी ने हे आकर्षक देखिने संपर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य प्रोपाइटर ओम को फोन ब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ शुद्र तथा थोक खरीद लौरा चोक में झलुन्यू पर्वत पुस्तक पसला हे रत्ना नगर छेत्र हजुर हमी कहाँ स्कूल कलेज बोर्डिंग का पाठ्यपुस्तक अफिस का लगी मसल खेलकूद सामग्री थोक तथा खुद्रा बिक्री कर संपर्क न्यू पर्वत पुस्तक पसल एंड स्टेशनरी रत्नगर एक सौरा चौक फोन शून्य छप्पन्न मोबाइल अंठानब्बे पांच पचास साठी म परिवार परिवार खुशी पनी जापान जाना चाहूँ चीवाक